नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण पनि संसारभरकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल अब ट्राफिक खबर विस्तारमा नबलप्रासीको नबल, नबल आठमा गैराती भएको सवारी दुर्घटनामा दुईजना घाइते भएका छन् नबलप्रासीको बैरागनाथाबाट जाँदै गरेको लो नौ प पाँच दुई छ नम्बरको मोटरसाइकलले रोकिराखेको ना दुई ख उनापचास सुनाति नम्बरको ट्रकलाई अनियन्त्रित भई ठक्कर दिँदा मोटरसाइकल चालक सुनबल निवासी पैँतिस वर्ष दिलबहादुर तामाङ र पछाडि सवार रूपन्दै बस्ने छब्बिस वर्षीय सहदेव चौधरी घाइते भएका हुन् गम्भीर घाइते दुवै चनाको बुटबलमा उपचार भइरहेको छ तनौ ब्यास नगरपालिका दस स्थित घाट जाने ओम शान्ति सडक मार्ग लामो समयपछि कालपत्रेर नाला निर्माण कार्य सुरु गरिएको छ जिल्ला विकास समितिको र व्यक्तिको जग्गाको विवाद र मुद्दाका कारण त्यस मार्गमा मार्ग विकास निर्माणको कुनै पनि कार्य लामो समयदेखि हुन सकेको थिएन हालको विनियोजित बजेट अन्तर्गत ब्यास नगरपालिका दस स्थित रेड क्रस भवनदेखि दमोलीघाटसम्मको पाँच सय सैँतिस मिटर लामो नाला र एक सय पैँतालिस मिटर पछि मार्ग कालोपत्रे गर्नका लागि कार्य थालिएको नाला निर्माण समितिका अध्यक्ष मोमबहादुर वंशी ठकुरले जानकारी दिनुभयो ब्यास नगरपालिका कार्यालयको जगेडा कोषबाट करिब 20 लाखको लागत र तिस प्रतिशत श्रमदानबाट उक्त नाला निर्माण गर्ने लक्ष्य लिएको बताइएको छ त्यसै सडक विभाग कार्यालयले एक मिटर नाला पनि निर्माण गर्ने योजना बढाएको छ सडक कालो कार्यालयको कालोपत्री र नाला निर्माणका लागि बाह्र लाखको लागत अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ एटौँडा बिरगाउँ सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन औ बिसे काठमाडौँ मोगलिन दमोली पोखरा नानगढ़ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छन् अबस्त बिहान आठ बजेराजा भाई नमस्कार ट्रॉपिक खबर भी खबर ट्रॉपिक खबर भी खबर